नमस्कार आज हामी इजरायलमा रहनुभएका नेपालीहरूका लागि एउटा निकै महत्वपूर्ण विषयमा कुरा गर्दैछौ नमस्ते गैरावासीय नेपाली सङ्घ मतलब एनआरएनए इजरायलको दुई हजार पच्चिसको निर्वाचन नवौं राष्ट्रिय महाधिवेशन पनि हो यो हामीसँग यसको आधिकारिक निर्वाचन कार्यविधि आचार संहिता अनि त्यो आवेदन फार्मका केही मुख्य अंशहरू छन् आज यसमै अलिकति गहिरिएर कुरा गरौँ न यो प्रक्रिया मितिहरू नेमहरू कस्ता छन् अब आउँदो जुलाई उन्तिस दुई हजार पच्चिस मङ्गलबार हुँदैछ उन्तिसमा हो एनआरएनए को जुन अन्तर्राष्ट्रिय विधान र नियमावली छ नि हो त्यसै अन्तर्गत रहेर यो सञ्चालन हुने हो यो इजरायलको नेपाली समुदायका लागि आफ्नो प्रतिनिधित्व छान्ने एउटा महत्त्वपूर्ण प्रक्रिया हो त नि निर्वाचन त जुलाई उन्तिस भइहाल्यो तर त्योभन्दा अगाडि पनि त केही प्रक्रियाहरू होला नि जस्तो मतदाता नामावली कहिले आउँछ ए त्यो त चौबिसमा चौबिस त्यो चाहिँ राजदूतावासमा अनि एनआरएनए इजरायलको आफ्नै फेसबुक पेज र अरू अनलाइन मिडियाहरूमा पनि हेर्न पाइन्छ अब नामावली उम्मेदवारीको कुरा आयो उम्मेदवारी दिनका लागि त्यो मनोनयन दर्ता गर्ने समय चाहिँ जुलाई पच्चिस शुक्रबार बिहानबाट सुरु हुन्छ ए पच्चिसदेखि अनि त्यो चाहिँ जुलाई छब्बिस शनिबार दिउँसो बाह्र बजेसम्म खुल्ला रहन्छ बाह्र बजेसम्म मात्रै हो अनि त्यही दिन मतलब जुलाई छब्बिसकै राति बाह्र बजेतिर उम्मेदवारू पहिलो सूची आइसकेपछिमाथि कसैको केही दावी वा विरोध छ भने जुलाई सत्ताइसको राति बाह्र बजेसम्ममा अनलाइन उजुरी गर्न सकिन्छ ए अनलाइन अनि उम्मेदवारी फिर्ता लिन चाहनेले चाहिँ जुलाई अठाइस सोमबार दिउँसो बाह्र बजेसम्म फिर्ता लिन पाउँछन् अनि अन्तिम सूची कहिले आउँछ त सबै दाबी विरोध र फिर्ताको काम सकिएपछि अन्तिम सूची चाहिँ जुलाई अठाइसकै राति 11 बजे आउँछ ए ए ठीक मतदान त भइहाल्यो जुलाई उन्तिस मङ्गलबार बिहान सातदेखि राति दस बजेसम्म ओहो समय त लामै रहेछ मतदानको पर्याप्त समय दिएको छ यसपालि पदहरू चाहिँ कति छन् के के पदमा निर्वाचन हुँदैछ मैले त अठारवटा भन्ने सुनेको थिएँ हो, जम्मा अठार पद नै हुन् यसमा अलिकति विस्तृतमा भन्दा एकजना आइसिसी इन्टरनेसनल कोअर्डिनेसन काउन्सिलको सदस्य को जसले चाहिँ इजरायल च्याप्टरलाई विश्वव्यापी एनआरएनएसँग जोड्ने काम गर्नुहुन्छ ए महत्त्वपूर्ण पद रहेछ अनि त्यसपछि अध्यक्ष एक वरिष्ठ उपाध्यक्ष एक महिला उपाध्यक्ष एक अनि अर्को एकजना मात्रै तिनजना वरिष्ठ महिला र रिव एक सचिव एक सहसचिव एक, एक कोषाध्यक्ष योग्यताको कुरा गर्दा पहिलो त उम्मेद्वार इजरायलमा कानुनी रूपमा बसेको हुनु पर्यो मतलब वैध विसा वा स्पेशल भिसा भएको नेपाली पासपोर्ट भएको अथवा इजरायली आईडी नै भएको नेपालीमा अनि एनआरएनए को सदस्यता लिएको त हुनै पर्यो त्यो अनिवार्य छ आवेदन दिँदाखेरि पासपोर्ट साइजको फोटो अनि त्यो आफ्नो पासपोर्ट र भिसाको कपी पनि पेस गर्नुपर्छ के चा? चा, जस्तो यदि कोही व्यक्ति नेपाल वा इजरायलको कानुन अनुसार कुनै फौजदारी अभियोगमा दोषी भएको छ वा मुद्दा चलिरहेको छ भने उम्मेदवार बन्न पाएन एउटा अनि यहाँनिर अध्यक्ष पदको लागि चाहिँ एउटा विशेष नियम छ के रहेछ त्यो अध्यक्ष पदमा उम्मेदवारी दिनलाई चाहिँ एनआरएन इजरायलकै कार्य समितिमा पहिले काम गरेको अनुभव अनिवार्य चाहिने भन्ने छ चा। ए अनुभव कार्य समसमिति अनुभव अनि अर्को कुरा यदि त्यो उम्मेद्वार अरू कुनै सङ्घ संस्थाको पनि अध्यक्ष सभापति वा संयोजक जस्तो पदमा छ भने उताबाट राजीनामा दिएको पत्र पनि सँगै बुझाउनु पर्छ भनेपछि अरू संस्थाको नेतृत्वमा हुन नपाइने राजीनामा दिएको प्रमाण देखाउनु पर्यो यसले कतै केरे रे पूर्ण रूपमा समर्पित नेतृत्व खोजेको जस्तो देखिन्छ समिति एउटा फारम तोकेको छ त्यो भर्नु पर्छ यदि फारम छैन भने त्यही ढाँचा मिल्ने गरी हातले लेखेर दिए पनि हुन्छ ढाँचा चा। ले चाहिँ मिल्नु पर्यो अनि आवेदन दिँदा एकजना प्रस्तावक एक समर्थक पनि चाहिन्छ चा। ए प्रस्तावक पनि चाहिने ओ, अब नाम ठेगाना नेपाल र इजरायल दुबईको सम्पर्क नम्बर कुन पदको लागि उठ्ने हो त्यो खुलाउने अनि दस्तखत गर्ने र तोकिएको शुल्कतिरेको प्रमाण पनि चाहिन्छ बुझाउने कहाँ होला तेल अभिमा निर्वाचन समितिका सदस्य सचिव हुनुहुन्छ अर्जुन बस्नेट उहाँलाई बुझाउन सकिन्छ शुल्कको कुरा आयो नि अघि पदअनुसार फरक होला है शुल्क कति जति लाग्छ हो फरक छ जस्तो आइसिसी सदस्यको लागि तीन हजार अध्यक्षको लागि दुई हजार अनि सदस्य पदको लागि चाहिँ छ सय सेकेन्ड तोकिएको छ अरू पदहरूको पनि त्यस्तै होला है पद अनुसार फरक फरक छ तर यहाँ एउटा कुरा के ख्याल गर्नुपर्छ भने यो शुल्क चाहिँ फिर्ता हुँदैन जिते पनि हो तर यदि कसैले उम्मेदवारी नै फिर्ता लियो भने चाहिँ फिर्ता हुन्छ चा। नत्र चुनाव लडेपछि फिर्ता हुँदैन यो पैसा सिधै एनआरएनए को कोषमा जम्मा हुन्छ ए यसले सायद अलिक गम्भीर उम्मेद्वार मात्रै आउन भन्ने होला खै त्यस्तै देखिन्छ ल अब निर्वाचन प्रक्रियाकै कुरा गरौं मतदान त गोप्य नै हुन्छ होला पक्कै पनि मतदान गोप्य हुन्छ तर यदि कुनै पदमा जतिजना चाहिएको हो त्यति नै वा त्योभन्दा कम उम्मेद्वारी पर्यो भने चाहिँ उनीहरू निविरोध निर्वाचित भएको घोषणा हुन्छ चुनावै गर्नु परेन ए त्यो त सजिलो भयो अनि अर्को एकदम त्यो चाहिँ चुनावको ठिक अघिल्लो दिन मतलब जुलाई अठाइसको राति नौ बजेदेखि ए राति नौ बजेपछि हो त्यसपछि सामाजिक सञ्जालमा होस् वा अरू कुनै तरिकाले भोट माग्न प्रचार गर्न केही पनि पाइँदैन हो oh, त्यो पालना नगरेको प्रमाण भेटियो भने निर्वाचन समितिले जरिवाना तिराउन सक्छ अथवा उम्मेद्वारी नै रद्द पनि गर्न सक्छ ओहोडा नियम पालना गराउन खोजिएको छ निर्वाचन निष्पक्ष होस् भनेर नितुखतिवाडा संयोजक अनि अर्जुन बस्नेत र मन्जु थपलिया सदस्य रहेको निर्वाचन समिति बनेको छ पर्यवेक्षकहरू को को हुन्छन् प्रमुख पर्यवेक्षकमा नेपाली राजदूत नै रहने व्यवस्था छ बाहेक अरू पूर्व आइसिसी सदस्यहरू अरू सङ्घ संस्थाका प्रतिनिधिहरू पनि पर्यवेक्षक हुन सक्नुहुन्छ मतदान गर्न जादा केही परिचय पत्र जस्तो लानुपर्छ कि पर्छ पर मतदाताले कि त निर्वाचन समितिले दिएको मतदाता रसिद जसमा पासपोर्ट नम्बर हुन्छ त्यो देखाउनु पर्यो ए... नभए एनआरएनए सदस्यहरूको त्यो अनलाइन डेटाबेस प्रणाली छ नि एमआइएस प्रणाली त्यसको डिजिटल कार्ड देखाए पनि हुन्छ ए, एड अनि मतदान स्थलमा सुरक्षा व्यवस्था पनि राम्रै हुन्छ कसैले होहल्ला, हल्ला अशान्ति गर्न खोज्यो भने चाहिँ उम्मेदवारी वा भोट हाल्ने अधिकार नै रद्द गरेर कानुनी कारवाही हुन सक्छ भनेर पनि उल्लेख छ सुन्दा त एनआरएनए इजरायल 2025 को पच्चिसको चुनाव एकदमै व्यवस्थित नियम कानुनमा बाँधेर गर्न खोजेको देखिन्छ मितिहरू योग्यता आचार संहिता सबै कुरा स्पष्ट पारेको रहेछ प्रक्रिया त निकै स्पष्ट बनाउन खोजिएको छ तर यहाँ एउटा कुरा सोच्न सकिन्छ के कुरा यो जुन अध्यक्ष पदको लागि एनआरएनएम चाहिने अनि अरू संस्थाको पद, संस्था पद छोड्नुपर्ने ए इजरायलभित्र एउटा खै बलियो र अनुभवी अनि पुरै समय दिन सक्ने नेतृत्व खोजेको हो अथवा यसले नयाँ अनुहारलाई रोक्छ कि भन्ने पनि होला हो त्यो पनि हुन सक्छ यसले नयाँ विचार नयाँ नेतृत्व आउन कतिको गाह्रो बनाउँछ यो नियमले सङ्गठनको भविष्य प्राथमिकताहरू कतातिर जाँदैछ भन्ने केही सङ्केत गर्छ कि यो विषय चाहिँ अब अगाडि पक्कै छलफलमा आउला हो त नि यो निकै विचारणीय प्रश्न छोड्नु भयो आगामी दिनमा यसमा पक्कै थप बहस होला